न्न एक चौरात्तर र अन्चानब्बे चार त्रिपन्न पैँतालिस शून्य चौध र्पण सबैका लागि रेडियो अर्पण सँगै सुनिरहनु भएको साँझ साढे छ सरकारले आह्वान गरेको नेपाल प्रहरीको जवान पदका लागि मध्य क्षेत्र प्रहरी तालिम केन्द्र भरतपुरमा सात हजार आठ सय साठी जनाको आवेदन परेको छ खुल्ला तर्फ सात सीमा बेसी तर्फ समावेशीतर्फ तर्फ हजार छ सय बयासी जनाको आवेदन परेको केन्द्रद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ अघिल्लो वर्षको तुलनामा यस वर्ष झन्डै एक हजार कमको दरखास्त परेको केन्द्रले जनाएको छ समावेशीतर्फ महिला नौ सय आदिवासी जनजाति एक मधेसी एक, एक दलित चार र पिछडिएको क्षेत्रबाट उन्चालिसजनाको दरखास्त परेको छ दरखास्त दिनेहरूमा एसएलसी पास नभएका दुई त्रिचालिस एसएलसी उत्तीर्ण चार हजार पाँच सय चौबिस स्नातक तह उत्तीर्ण एक हजार बयानब्बे र स्नातक उत्तर तह उत्तीर्ण एकजना रहेको केन्द्रले जानकारी दिएको छ दरखास्त परिकाहरूको छनौट प्रक्रिया भोलिबाट सुरु हुने केन्द्रका समादेशक वरिष्ठ प्रहरी औ परीक्षक राजेन्द्र कुमार श्रेष्ठले बताउनु भएको छनौट प्रक्रिया अन्तर्गत विगतमा लिखित परीक्षाबाट लोकसेवा अनुसार हुनेमा यसपटक सुरुबाटै लोकसेवा अनुसार हुने श्रेष्ठको भनाइरहेको छनौट प्रक्रियामा हुने मेडिकल प्रशिक्षणमा महिला प्रतिस्पर्धी को गर्भावस्था समेत परीक्षण होने समी सग श्रेष्ठले जानकारी दिनु छ प्रहरी भर्ना प्रक्रियामा विभिन्न खाले चलखेल हुने भएकोले प्रतिस्पर्धी सबैलाई सचेत रहन समेत श्रेष्ठले आग्रह गर्नुभएको छ सरकारले देशभरबाट एकसठी प्रहरी जवानका लागि आवेदन खुल्ला गरेको थियो यसैबीच मध्यक्षेत्र प्रहरी तालिम केन्द्र भरतपुरले आर्थिक प्रलोभनमा प्रहरी छनौट कार्य नहुने स्पष्ट पारेको छ पत्रकार सम्मेलनमा यस भर्ना छनौटका क्रममा छनौट गरिदिने भन्दै दलालहरूले ठगी गरेको हुँदा आगामी दिनमा थप व्यक्ति ठगिन नपरो भन्नका लागि सर्वसाधारणमा सूचित गरेको छ तालिम केन्द्रका समादेशक वरिष्ठ प्रहरी परीक्षक राजेन्द्र श्रेष्ठले प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठग्ने प्रब्लम सम्भावना भएको हुँदा त्यस्ता व्यक्तिलाई विश्वास नगर्न आग्रह गर्नुभएको छनौट प्रक्रियामा लोकसेवा आयोग प्रहरी प्रधानका प्रशासन र तालिम केन्द्रका प्रतिनिधिहरूको रोहबरमा छनौट हुने हुँदा आर्थिक प्रलोभन र नातागोता एवं भनसुनका कारण छनौट नहुने उहाँले प्रश्न पार्नुभएको छनौटमा पारिदिन आफूहरूलाई पनि निकै दबाव आउने बताउँदै समादेशक श्रेष्ठले बताउनुभयो यो नेपाली परम्परा हो दबाव कसरी थेक्ने आफैमा भर पर्दछ छनौटमै सहभागी प्रहरी निरीक्षक सहायक निरीक्षक लगायतका आफ्नै छोराछोरी छनौटमा नपरेको दृष्टान्त दिँदै उहाँले निष्पक्ष ढंगबाट छनौट हुने दावी गर्नुभयो चितौनको भरतपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ आफ्नै घरमा रहेको पानी तान्ने मोटर बन्द गर्ने क्रममा करेन्ट लागेर गइराती भरतपुर नगरपालिका अन नम्बर एघार नवरत्न टोल निवासी बाहन्न वर्षकी कान्छीमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ करेन्ट लागेर गम्भीर घाइते भएकी कान्छीमायाको उपचारका क्रममा कलेज मेडिकल साइन्सेस श्री अस्पताल भरतुरमा राति नै मृत्यु भएको हो उता नलप्रासीमा भएको सवारी दुर्घटनामा एक बालकको ज्यान गएको छ नवलप्रासीको सुनौल तिनमा पर्ने भित्री बाटोमा आज बिहान गुडिरहेको लो दुई त सात सुना आठ तिन नम्बरको ट्र्याक्टरबाट खसेर खैरनीका चार वर्षे ऋषि खवासको ज्यान गएको प्रहरीले जनाएको छ चालक र ट्र्याक्टरलाई इलाका प्रहरी काले सुनौलले नियन्त्रणमा लिएको छ आज बिपी स्मृति दिवस नेपाली कंग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको एकतिसौँ स्मृति दिवसको अवसरमा नेपाली कंग्रेस तथा कंग्रेसका विभिन्न भातृ संगठनहरूले विभिन्न कार्यक्रम आयोजना गरी बिपीको स्मृति गरेका छन् सहकर्मी सुज खनालको एक रिपोर्ट नेपाली कङ्ग्रेसका संस्थापक नेता विशेष्वर प्रसाद कोइरालाको जन्म विक्रम सम्मत उन्नाइस सय साल भदौ चौबिस गते भारतको बनारसमा भएको थियो उहाँ नेपाली राजनीतिमा बिपी कोइराला र नेपाली साहित्यमा विशेष्वर प्रसाद कोइरलाको नामबाट परिचित हुनुहुन्थ्यो जीवनभर प्रजातन्त्रका लागि लड्नुभएका कोइराला शालिन सोझबुज र गम्भीर चिन्तन अदम्ब्य साहसी नेता हुनुहुन्थ्यो क्यान्सर रोगबाट थला पर्नुभएका कोइरालाको दुई साल साउ गते निधन भएको थियो भारतीय स्वतन्त्रता आन्दोलन समेत सहभागी कोइराला भारतीय नेताहरू सँगै जेल पर्नु भएको थियो कोइरालाको नेतृत्वमा जहाँ शासन हटाउन दुई सालमा नेपाली राष्ट्रिय कङ्ग्रेसको स्थापना भएको थियो बिपी कोइरालाले दुई सालमा एक वर्षे राणा शासनको विरुद्धमा भएको जनक्रान्तिको नेतृत्व गर्नु भएको थियो नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतीक मानिने बिपी तत्कालीन नेपालमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल राजनैतिक व्यक्तित्वको रूपमा समेत चिन्नुहुन्थ्यो राष्ट्रियता प्रजातन्त्र र रा समाजवादको सिद्धान्त प्रतिपादन गर्नुभएका कोइराला दुई सालमा भएको पहिलो संसदीय चुनाव पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्न सफल हुनुभयो बिपी सधैँ ग्रामीण अर्थतन्त्र विकासको चिन्तक हुनुहुन्थ्यो दुई सालमा प्रथम पटक जननिर्वाचित प्रधानमन्त्रीका रूपमा बिपीले अङ्गीकार गर्नुभएको आर्थिक सुधार र परिवर्तनको बाटो लोकप्रिय भैर बेला तत्कालीन राजा महेन्द्र सैनिक सहयोग लीपी अपी शासन व्यवस्था आप हाथ में लिन् पंचायती व्यवस्था विरुद्ध निरंतर संघर्ष कर देश को राष्ट्रीयता कमजोर बंद गई बेला दुई हजार तैत्तीस साल में राष्ट्रीय मेलमिलाप को नीति अंगीकार करी भारत प्रवास स्वदेश फर्को सभापति रामचंद्र पौड़े बीपी सुदेश स्वदेश फर्क अवस्थी समझान संवैधानिक राजतन्त्र र प्रजातन्त्रका पक्षमा आफूलाई उभ्याउनुभएका कोइराला नेपाली जनताको अधिकारका लागि निरन्तर सङ्घर्षरत रहनुभयो नेपाली कङ्ग्रेसलाई आफ्ना मार्गदर्शक नेता बिपीको नीतिमा विचलित भएको आरोप लागे पनि उपसभापति पौडेल विकट गाउँ विकास र न्यूनतम आवश्यकता प्रत्येक परिवारमा हुनुपर्छ भन्नेमा कङ्ग्रेस लागिरहेको बताउनुहुन्छ अन्त गर्न चाहन्छौँ तिन पनि त्यही चाहनुहुन्थ्यो कि चाहिँ नेपालको कुनै पनि परिवार चाहिँ त्यस्तो अवस्थामा नगर होस् र सबै परिवारको चाहिँ सामान्य न्यूनतम आवश्यकताको पूर्ति गर्न सकियोस् जो होस् सम्पूर्ण परिवारको न्यूनतम आवश्यकता पुरा होस् भन्ने उहाँको मूल उद्देश्य त्यसैबाट समाजवादको जग बसाल्न सकिन्छ भन्ने आफ्नो आस्था आदर्श सिद्धान्तबाट कहिल्यै पसि नहट्ने राष्ट्रवादी चिन्तक स्वर्गीय कोइराला नेपाली राजनीतिमा मात्र नभई साहित्यका फाँटमा पनि त्यत्तिकै चर्चित हुनुहुन्छ कोइरालाको सुमनीमा मोदी आइन बाबुआमा र छोरा नरेन्द्र दाई तीन घुम्ती तथा हिटलर जस्ता चर्चित उपन्यासहरू नेपाली साहित्यमा चर्चित छन् यस्ता बहुआयामिक व्यक्तित्व बिपीप्रति हालका नेताहरू नतमस्तक रहे पनि उहाँको विचारको प्रतिबद्ध नरहँदा नै मुलुक आजको सङ्गीन संक्रमणमा फँसेको छ बिपी प्रति हाम्रो पनि श्रद्धा सुमन बिपी जयन्तीको अवसरमा चितवनमा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको छ बिपी कोइराला क्यान्सर अस्पतालमा रहेको बिपीको शालिगमा माल्यार्पण र अस्पतालका बिरामीहरूलाई फलफुल वितरण कार्यक्रम सम्पन्न भएको छ प्रजातान्त्रिक विचार समाज बिपी चिन्तन प्रतिष्ठान र नेपाल शिक्षक सङ्घ चितवनको संयुक्त आयोजनमा सो कार्यक्रम सम्पन्न भएको हो कार्यक्रममा बोल्दै कङ्ग्रेस चितवनका सभापति टेक गुरुङले बिपीको चिन्तन समय सापेक्ष रहेको बताउनु भएको छ कार्यक्रममा बोल्दै बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष देवेन्द्र सुवेदीले बिपीको समाजवादी चिन्तनलाई कङ्ग्रेसले जनमानससम्म पुर्याउन नसकेको भन्दै गुनासो गर्नुभएको छ शिक्षक सङ्घका अध्यक्ष धर्मराज पोखरेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विचार समाजका अध्यक्ष नारायण चालिसी बिपी कोइराला मेमोरियल अस्पतालका कार्यकारी निर्देशक का। लक्ष्मीनारायण सिंह लगायतले बोल्नु भएको थियो यसअघि नगर वनमा रहेको बिपीको शालिगमा पनि माल्यार्पण पन गरिएको छ अस्पतालको भौतिक संरचना बिरामी मैत्री नहुँदा आफूहरू समस्यामा पर्ने गरेको बिरामीहरूले गुनासो गरेका छन् भरतपुर अस्पतालको बाल तथा प्रस्तुति भवन बिरामी मैत्री नहुँदा त्यहाँ आउने स्वयं बिरामीहरूले जोखिमपूर्ण सिडिदार पार गर्नुपर्ने बाध्यता रहेको छ उक्त दुई तले बिरामी मैत्री भर्याङ नहुँदा बिरामीहरूले समस्या भोग्न बाध्य भएका छन् माथिल्लो तलामा जानका लागि सिँढी नै चढ्नुपर्ने बाध्यता रहेको छ सिँढीमा उख्लन नसक्दा अरूले बोकेर माथिल्लो तला पुर्याएको मकनपुरकी ओर्मिला तामाङले बताउनु भएको छ प्रस्तुतिका लागि आएकी तामाङलाई आफ्नै श्रीमान र अन्य बिरामी कुरुवाहरूको सहयोगमा सयसम्म पुर्याएका थिए निकै नै संवेदनशील मानिने प्रस्तुतिको समयमा सयौँ बिरामीहरूले यसरी नै जोखिम यात्रा गर्दै उपचारका लागि सयसम्म पुग्ने गरेको बिरामीहरूले बताएका छन् भरतपुर अस्पतालको छुट्टी प्रस्तुति विभागको रूपमा प्रयोग गर्दै भवनमा ह्विलचेयर मैत्री संरचनाका अभावमा बिरामीहरूले थप पीडा खेप्नु परेको छ प्रस्तुति सेवाका लागि दुई दिन अघि आएकी रमा गौडेले बिरामी मैत्री सिँढी नहुँदा तलमाथि गर्न परेको बताउनु भएको छ उक्त भवन निर्माणका क्रममा हाल निर्माण भइरहेको सिब्लकबाट लिफ्टको व्यवस्था गर्ने गरी नक्साङ्कन गरिएको कारण सिँढी चढ्ने पर्ने बाध्यता रहेको भरतपुर अस्पताल प्रशासनको भनाइरहेको छ हाल निर्माणधीन सिब्लकबाट अब निकट भविष्यमा नै लिफ्टको व्यवस्था हुने भरतुर अस्पतालका नि, निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट मणिक मानन्दले बताउनु भएको छ भवन बिरामी मैत्री नभएको स्वीकार गर्दै मेडिकल सुपरिन्टेडेन्ट मानेन्द्रले गुनासो आउने गरेको भए पनि भवन निर्माणका क्रममा आवश्यक ध्यान नपुग्दा यस्तो समस्या आएको बताउनु भएको छ उक्त भवनको तल्लो तलामा उक्त समस्याको मध्यनजर गर्दै चालिसवटा सयको व्यवस्था गरिएको भए पनि बिरामीको भिडभाडका कारण माथिल्लो तलमा जानुपर्ने बाध्यता रहेको छ उक्त भवनमा हाल जनरल पेजिङ र बच्चा वार्ड सञ्चालनमा रहेको छ पवित्र धार्मिक तीर्थस्थल देवघाटमा करिब छ करोडको लागतमा धर्मशाला निर्माणको तयारी सुरु भएको छ देवघाटको दर्शनार्थ पुगेका श्रद्धालु भक्तजनहरूलाई बसोबासका लागि सहज होस् भन्ने हेतुले निर्माण सुरु गरिएको गलेश्वर आश्रम देवघाटले जनाएको छ भक्तजनहरूबाट सङ्कलित रकमको प्रयोग गरी निर्माण कार्य थालिएको आश्रमका सचिव महेन्द्र प्याकुरेलले जानकारी दिनुभएको छ गठारौँ वार्षिक साधारण सभाले पनि धर्मशाला निर्माण कार्यमा श्रद्धा भक्तजनको अमूल्य सहयोगको अपेक्षा गरेको आश्रमका अध्यक्ष महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीको अध्यक्षता रहने गरी समितिले पुनः विगतकै तेह्र सदस्यीय कार्य समितिलाई निरन्तरता दिने निर्णय पनि गरेको छ साथै साथै विगतकै चार सदस्यीय सल्लाहकार समितिलाई पनि निरन्तरता दिने निर्णय भएको आश्रमका सचिव प्याकुरेलले बताउनु भएको छ जिल्ला सहकारी सङ्घ चितवनले आज एक कार्यक्रमका बिच आफ्नो चार बिगा जग्गामा वृक्षारोपण गरेको छ जिल्ला वनकाले चितवनको सहयोगमा गरिएको कार्यक्रममा विभिन्न प्रजातिका पाँच सय बढी वृक्षारोपण गरिएको हो आजसँगको आफ्नै जग्गामा मलेसियन साल श्रीखण्ड अमला लगायतका बिरुवा रोपिएको छ राष्ट्रिय सहकारी विकास बोर्डका सहदक्ष सरोज कुमार शर्माले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो कार्यक्रममा बोल्दै सह शर्माले सहकारीको विकासबाट नै राष्ट्र विकास सम्भव रहेको बताउनु भएको छ साथै उहाँले वातावरण जोगाइराख्न वृक्षारोपण आवश्यक रहेको बताउनु भएको छ वृक्षारोपणलाई राष्ट्रिय योजनाकी रूपमा लैछाने तयारी भएको जानकारी दिनुभएको छ व्यावसायिक उपार्जनका लागि पर्यावरण सन्तुलनतर्फ ध्यान दिँदै वृक्षारोपण गरिएको सङ्घका व्यवस्थापक जनार्दन भूषाले बताउनु भएको छ कार्यक्रममा सहायक जिल्ला वन अधिकृत रविराज तिमलसिना सहकारी प्रशिक्षण डिभिजनकाली चितवनका शाखा अधिकृत श्री श्रीकृष्ण नेपाल जिल्ला शिक्षा कार्यालयका कमल राज वाग्ले जिल्ला विकास समिति चितवनका पर्यटन विकास अधिकृत राजेन्द्र सुवेदी लगायतको उपस्थिति रहेको थियो कार्यक्रम जिल्ला सहकारी सङ्घ चितवनका अध्यक्ष नारायण प्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न भएको हो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 अर्पण जन आवाज में तक मोबाइल को मैसेज बॉक्स रेडियो अर्पण को संक्षिप्त स्वरूप आर एप एक स्पेस पीओ एल एल पोल टाइप करी आपूलाई बी वी टाइप गरी चौवालीस पचपन वा पैंतालीस पचपन्न मठा सकने अर्पण जन आवाज को मत परिणाम हरेक साझ पांच बजे अर्पण बुलेटिन प्रस्तुत करने पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँ बिरगंज सडक खण्ड खुल्ला छ त्यस्तै गरी नारायणगढ मोगलिन मुगलिन नौबिसे काठमाडौँ सडक खण्ड मुगलेन दमौली पोखरा सडक खण्ड र नारायणगढ फ्रासी सडक खण्ड पनि खुल्ला छ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 बीपी दिवस जस्ताको आदर्श सिद्धान्त बिपीले देश र जनताको लागि त ठुलो एकदान गरेका थिए भने साहित्यिक क्षेत्रमा बन्यो उहाँको ठुलो भ फड्क थियो त्यसैले अब कसैलाई एक पुरुष कसैलाई महापुरुष भने जस्तै विश्व विश्वेश्वर प्रसाद गोरेलालाई हामी नेपालीले एउटा महानायक भएर सम्झाखेरि उचित राजनीतिक क्षेत्रको राम्रो मा, राजनीतिक क्षेत्रमा राम्रो योगदान दिनुभएको थियो भनेको एक किसिमले अब हुन त राजनीतिक पार्टीहरूले मान्ने व्यक्तित्व हो काङ्ग्रेसले विशेष गरी उहाँलाई सम्मान दिन्छ त्यति मात्रै नभएर अरू पार्टीहरू वामपन्थीहरूले वर। पनि उहाँलाई एउटा प्रजातान्त्रिक विचारधाराको यो देशलाई एउटा दिशा देखाउने व्यक्तित्वको रूपमा अरू पार्टीहरूले पनि स्वीकारेको कुरा हो र आम नेपालीहरूले यसरी नै बुझेका छन् र आज जुन परिणाम यो देशले बौद्धलीय व्यवस्थाको जुन जग बसेको छ हुनसक्छ यो अहिले त्यति राम्रो परिवेशमा छैन तापनि अब बिबीकै योगदानले यो यहाँसम्म आएको भएर मान्छेले मूल्याङ्कन यसरी नै गर्छन् होला तपाईँहरूलाई एउटा आदर्श नेता हुनुहुन्थ्यो उहाँले एकदम साहित्य क्षेत्रमा पनि योगदान दिनुभएको थियो र नेपालको एउटा परिकल्पना राम्रो देशलाई एउटा अगाडि बढाउने परिकल्पना गर्नुभएको थियो र उहाँ बाँचेको भएदेखि देश एउटा उन्नति र प्रगतिशीलमा अगाडि बढ्ने शक्ति हो उहाँ बाँच्नुभएको देशलाई एउटा ठुलो मात्रामा योगदान दिनु जस्तो लाग्छ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 अर्पण स्थानीय समाचार को साथ में एटीच्यूड मल्टूलर्निंगडेमी मैथ साइंस रे पांच विषय में